नमस्कार स्वागत छ म ध्रुवराज खनाल अब स्थानीय समाचार विस्तारमा वैज्ञानिक नीति नहुँदा बौद्धिक अपाङ्गहरू राज्यको व्यवस्थाको शिकार भएको आज रत्नगरमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् योजना निर्माणमा संलग्न हुनेहरू अपाङ्गता प्रकारबारे अनभिज्ञ हुँदा बौद्धिक अपाङ्गता भएका बाल बालिकाका समस्या सम्बोधन गर्न राज्यबाट आवश्यक नीति तथा कार्यक्रम सञ्चालन हुन नसकेको उनीहरूको भनाइ थियो नेपाल उच्च मावि रत्नगरको परिसरमा सञ्चालन गरिँदै आएको सुस्थ मनस्थिति कल्याण विकास विद्यालय रत्नगरमा अध्ययनरत विद्यार्थी अभिभावकका लागि बाख्रा वितरण गर्न आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले अठार वर्षभन्दा मुनिका बाल बालिकाका लागि जिल्ला शिक्षा कार्यालय अन्तर्गतको समाहित शिक्षा तथा खा केन्द्र मार्फत शिक्षाको व्यवस्था हुन थाले पनि त्यो पूर्ण नभएको बताएका थिए अन्य अपाङ्गता भएका भन्दा बौद्धिक अपाङ्गता भएकाहरूको जीवन कष्टकर हुने भएकाले उनीहरूका विषयमा विशेष नीति तथा कार्यक्रम बनाएर कार्यन्वयन हुनुपर्ने कार्यक्रमका वक्ताहरूको जोड थियो कार्यक्रममा रत्नगर नगरपालिकाका का कार्यकारी अधिकारीृत पुरुषोत्तम सापकोटाले नगरपालिकाको दुई लाख र अन्य दाताहरूको सहयोगमा पाँच लाखको अक्षकोश स्थापना गरी सुस्थ मनस्थिति कल्याण विद्यालय रत्नगरमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग गर्ने नगरपालिकाको योजना रहेको जानकारी दिनुभयो महिला बालबालिका कार्यालय अधिकृत सुशीला वाग्ले आफू बनेका नीति कार्यान्वयन गर्ने निकाय नभएकाले समस्या थाहा हुँदा पनि बौद्धिक अपंगता भैक्का आवश्यक सहयोग गर्न जान को जानकारी दिनुभयो राष्ट्रिय सुस्थ मनस्थिति कल्याण संस्था नेपालका उपाध्यक्ष मुक्ति अधिकारीले राज्यका निकाय सँगसँगै अभिभावक शिक्षक र समाजसेवीको सामूहिक भूमिका भई बौद्धिक अपाङ्गता भएका बालबालिकालाई समाजमा समाहित गर्न सजिलो हुने बताउनुभयो राष्ट्रिय सुस्थ मनस्थिति कल्याण संस्था नेपालका चितवन शाखा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको भवन निर्माण समितिका संयोजक हरिचरण पाठक नेपाल पश्चिम आवीरत्तनगर का विद्यालय व्यवस्थापन समिति का अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगायतले बोलने भाग कार्यक्रम में विद्यालय में अद्यनरत्त नकुल चौधरी स्वाति श्रेष्ठ पूजा थप्पलिया संजीव पौल का परिवार का सदस्य बाख्रा को पार्टी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 छिमेकी जिल्ला नवलप्रासी तनहु धादिङ मकमानपुर लगायतका जिल्लाहरूबाट बिरामीहरू अस्पतालमा उपचारका लागि आउने गरेका छन् गर्मीकै कारण बजारमा सर्वसाधारणको आवाजात दिउँसोको समयमा एकदम कम देखिएको छ भने स्थानीय रूपमा चल्ने सवारी साधन पनि कम चलेका छन् चिसो पदार्थ विगतका तुलनामा बढी बिक्री भएको भरतपुरका व्यापारी रूपा गुरुङले बताउनु भएको छ राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान चितवनद्वारा संरक्षकमूलक लोक भजन चुडका गायन कार्यक्रम गरेको छ पिठुवा तीन मिलनचोकमा आयोजित उक्त कार्यक्रम प्रतिष्ठानका आजीवन सदस्य एवं रिडियो फ्रन्ट एक सय चार थप्लो पाँच मेगार्सका कार्यकारी अध्यक्ष वेद प्रसाद प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानको चितवन शाखा अध्यक्ष टीकाराम लामिसानेको सभापतित्वमा भएको थियो सो कार्यक्रमले लोप गएको लोकभजन तथा चुड़का गायन के संरक्षण होना का हुनका साथ ही विकृत हई रख लोकगीत संगीत तथा पश्चिम संस्कृति लुत्साहित करी आत्मशक्ति पैदा करना रोकभजन चुड़का प्रमाणन्दको अनुभूति दिन सकिने भन्दै प्रमुख अतिथि आचार्यले सम्पूर्ण आध्यात्मिक जनहरमा नयाँ आयाम सिर्जना गर्न सक्ने विचार व्यक्त गर्नुभयो सो कार्यक्रममा प्रतिष्ठान चितवन शाखाका द्वितीय उपाध्यक्ष सीताकाण्डेले स्वागत मन्तव्य प्रथम उपाध्यक्ष दशरथ साबकोटाले कार्यक्रमका स्पष्ट पार्नुका साथै नेत्रजी पन्त लगायतले मन्तव्य व्यक्त बे गरेका थिए उक्त कार्यक्रममा सिद्धेश्वरी मन्दिर एवं पुष्पाञ्जली भजनसम्म पदमपुर र अन्नपूर्ण भजनसम्म पिठुवाको झाँकीसहितको विशेष प्रस्तुतिसमेत रहेको थियो उक्त कार्यक्रममा सहयोगी माध्यमको रूपमा रेडियोर्पण एक सय चार थोप्लो पाँच नेगार सबियान टेलिभिजन र बेचोट टेलिभिजन रहेका रहे थिए सो कार्यक्रमको सञ्चालन प्रतिष्ठान चितवन शाखा सचिव रमेश राणा मगरले गर्नुभएको थियो अब पालो रिपोर्टको चितवनको कुम्रोज गाविसलाई देशकै पहिलो नमूना गोबर ग्यास गाबिसा घोषणा गरिएको छ कुमरोजका अस्सी प्रतिशत घरमा गोबर ग्यास निर्माण भइसकेको छ जसले गर्दा वातावरण सन्तुलन वन बन वन्यजन्तु बन संरक्षण अनि खाना पकाउनका लागि दाउरा प्रयोग गर्दा हुने धुवाबाट महिलाहरूको स्वास्थ्य पनि स्वस्थ राख्न मद्दत पुगेको छ गोबर ग्यास प्लान्टले बहुआयामिक फाइदा पुगेको छ हाम्रो जङ्गल पुगिरहेछ अहिले दाउरा उसीको मान्छेहरूले महिलाहरूको पनि सुविस्ता भइरहेछ कुम्रोज चारकी अस्मिता चौधरी मात्र होइन कुम्रोज गाविसका असी प्रतिशत मानिसहरू गोबर ग्यास निर्माण भएपछि दाउराकै लागि जङ्गल धाउनु पर्ने बाध्यता हटेको छ भने महिलाहरूको स्वास्थ्य पनि स्वस्थ छ एक हजार सात सय पचास घर धुरी रहेको कुमरुज गाविसमा एक हजार घरमा गोबर ग्यास निर्माण भइसकेको र बाँकी घर धुरीमा निर्माण कार्य जारी छ गोबर ग्यास प्लान्ट नबन्दा कुमरुजमा वार्षिक 3,435 हजार चार टन दाउरा खपत हुने र गाविसका 60 प्रतिशत जनता दाउरा खोज्न जङ्गल जाने गरेका थिए गोबर ग्यास प्लान्ट निर्माण भएपछि संरक्षणको क्षेत्रमा पनि फाइदा पुगेको छ गोबर ग्यास प्लान्ट निर्माणले दाउरा लिन जानुपर्ने बाध्यता हटेको र त्यसबाट बचेको समय अन्य काममा खर्च गर्न पाउने भएकाले यसको बहुआयामिक फाइदा रहेको वन विभागका महानिर्देशक विश्वनाथ ओलीको बुझाइ छ ज का सब घर दूरी में गोबर गैस प्लांट निर्माण करने अभियान ने अगले कुमरुज गावि देशक नमूना गोबर गैस गावि बने हजार पैंसठी साल गावि में गोबर गैस प्लांट निर्माण सुरु गरेका कुम्रुजवासी करिब पाँच वर्षपछि यो अभियानमा सफल भएका छन् बढ्दो सहरीकरण र वातावरणीय असन्तुलनबाट सिर्जित समस्याले विश्वको ध्यान तानिरहेको अवस्थामा वातावरण सन्तुलन नबिग्रने गरी वातावरण सुधारमा कुम्रुजवासीले देखाएको बाटो अन्य समुदायको लागि पनि पथ प्रदर्शक हुने वन तथा भू संरक्षण मन्त्री टेकबहादुर थापा घरतीको विश्वास छ वातावरण असंतुलटित समस्या में वातावरण संतुलन न बिग्रने आवश्यकता संबोधन बारे छोटर में एक उम्रोजगारी बासीदा ने देखा बातो प्रशंसनीय छुदाये नमूना कार्य पथ प्रदर्शक होने दृढ़ विश्वास गोबर गैस प्लांट मानव स्वास्थ्य आर्थिक वन तथा वन्यजन्तु संरक्षण र वातावरण सुधारमा मद्दत पुगेको छ नै यसैगरी नै बासले शुरू गरेको अभियानको सीको गर्दै हातमा हात मिलाएर अघि बढे वन्यजन्तु तथा वातावरण संरक्षणसँगै आम नेपालीलाई पनि फाइदा पुग्ने थियो बाँकी समाचार जिल्ला सिँचाइ कार्यालयसित उनले कृषकहरूको लागि खगेरी नहरायणी लेफ्टबाट सिँचाइको लागि कृषकहरूलाई पानी वितरण गर्नका लागि नहरको मर्म तथा सम्बार कार्यालय तीव्रता दिएको छ अवसार महिनाको अन्त्यतिर कृषकहरूलाई खेती गर्ने समयमा पानी दिने गरी काम भइरहेको सिंचाई कार्यालय भरतपुरका इन्जिनियर भरत थापाले जानकारी दिनुभयो अहिले नहरका शाखा र उपशाखा मर्म तथा सरसफाईको काम भइरहेको हुँदा असारको अन्तिम साताबाट नहरमा नियमित पानी पठाइने कार्यालयले जनाएको छ खगेरी नगरको टिकौली जङ्गलमा पर्ने गेटको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ भने नारायणी लिफ्टबाट पानी वितरण हुने शाखा र उपशाखाको सरसफाई भइरहेको छ परीक्षणको रूपमा असारमा पानी दिए पनि कृषकहरूले नियमित रूपमा साउन एक गतेबाट पानी पाउने कार्यालय प्रमुख रविन्द्र बहादुर थापाले बताउनुभयो खगेरी नगरबाट पश्चिम चितवनका शुक्रनगर पटयानी पार्वतीपुर शारदानगर गुन्जानगर जगतपुर गीतानगर र शिवनगरका चार हजार नौ सय हेक्टर खेतीय्य जमीनमा सिंचाई हुँदै आएको छ खगेरी नहरको क्षमता सात दशमलव एक चार क्युमेक रहेको छ रेउखोलामा निर्माण भएको पुलको संरक्षणका लागि दायाँ बायाँ बाँध बाँध्नुपर्नेमा माडीवासीहरूले जोड दिएका छन् जिल्ला विकास समिति चितवनले आज माडीको बसन्तपुरमा गरेको माडी स्तरीय सार्वजनिक सुनवाई कार्यक्रममा का बोल्दै माडीवासीले पुलको दायाँ बायाँ एक किलोमिटरसम्म बाँध नबाँदै पुलको भविष्य नै जोखिममा रहेको तर्फ ध्यानाकर्षण गराएका हुन् पुलको मुखदेखि वनकटासम्मको पिचसम्मको बाटो व्यवस्थित गर्न पनि माडीवासीले माग गरेका छन् झन्डै एक किलोमिटर सो बाटो अत्यन्त जोखिमयुक्त रहेकाले स को तत्काल मरमत नगरी आउँदो वर्षामा बाटो नै नरहनी माडीवासीले बताएका छन् एकराज भण्डारले भत्कन लागेको बताउँदै तत्काल सोको अनुगमन गरी समस्या समाधान गर्नतर्फ ध्यान आकर्षण गराउनुभयो यस्तै माडीमा विकास निर्माणका लागि गाविस जीविस लगायत सरकारी निकायबाट आउने कार्यक्रम सार्वजनिक गर्न समेत माडीवासीले माग गरेका छन् जवाफ दिँदै प्रमुख जिल्ला इन्जिनियर रामचन्द्र दङ्गालले रिउखोला क्षेत्रको सड़क व्यवस्थापन गर्न पहल गर्ने बताउनुभयो तटबन्धका लागि आर्थिक अभाव भएकाले आर्थिक सङ्कनका लागि जीविस माड़ी माडीवासीले संयुक्त रूपमा पहल गर्नुपर्ने दङ्गालको भनाइरहेको छ कार्यक्रममा बोल्दै योजना का शाखा प्रमुख प्रकाश पौडीले गाविसमा उपभोक्ता मार्फत भएका विकास निर्माणका का कामको जीविसले जवाफ दिन नसक्ने भन्दै उपभोक्ता स्वयं सचेत हुनुपर्नेमा जोड दिनुभयो स्थापनाको 25 वर्ष पुरा गरेको अवसरमा लियो क्लब अफ नानघटले विपन्न समुदायको बाहुली रहेको भरतपुर एक टिमोराका विद्यार्थीहरूलाई सरसफाई तथा खेलकुद सामग्री प्रदान गरेको छ आज राष्ट्र विद्यालयमा आयोजित कार्यक्रममा क्लबले ती सामग्री प्रदान गरेको हो शिशुदेखि पाँच कक्षासम्म अध्ययनरत सडसठी जना विद्यार्थीहरूलाई मञ्जन ब्रस साबुन तथा विद्यालयलाई क्रिकेट बल ब्याट तथा एक फुटबल प्रदान गरिएको क्लबका वर्ष दुई हजार चौधका इलेक्टेड सेक्रेटरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको चोरमारामा ट्रकले चियापेर एकजनाको ज्यान गएको छ परासीबाट धान लिएर नानगढ़तर्फ आउँदै गरेको ना दुई एक छ चार पाँच नम्बरको ट्रक पल्ट्दा ट्रकमा सवार रामग्राम दुईका सत्र वर्षीय सूरज हरिजनको ज्यान गएको इलाका प्रहरीकारले ले जनाएको छ मार्गमा ट्रक पल्टेर चियादा उनलाई निकाल्न झण्डै डेढ घन्टा समय लागेको थियो अब पालो अर्पण जनावासको अर्पण आवासमा जनावास हाम्रो प्रश्न छ सा दोस्रो संविधानसभा निर्वाचनका लागि नागरिकमा उत्साह नभएको भनेर कार्टर सेन्टरले निकालेको निष्कर्षप्रति तपाईँ के भन्नुहुन्छ ए सोह्रैयाना सही हो बी र से भ्रम काम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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ एटवडा विघ सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मोगलिन ओबिसी काठमाडौँ मोगलिन्दमली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस अब पालो सामुदायिक आवाजको पूर्वी चितवनको कुमरोज गाविसलाई देशकै पहिलो नमूना गोबर ग्यास प्लान्ट गाविस घोषणा गरिएको छ कुम्रोजका प्राय सबैका घरमा गोबर ग्यास छन् यसले उनीहरूलाई विभिन्न फाइदा समेत पुगेको छ हामीले कुमरोजवासीलाई गोबर ग्यास निर्माण भइसकेपछि तपाईहरूलाई के के फाइदा पुगेको छ भनी सोधेका छौं परेको छैन अहिले सुविस्ता छ हामीलाई पनि कोही पनि जान्छ अनि जनावरहरू पनि बढ्दै गएको छ त्यही हामीहरूलाई फाइदा एउटा संरक्षण क्षेत्रमा यसो फाइदा छ दाउरा चाहिएन दाउरा त कति कम लाग्छ कति कम लाग्छ अर्को कुरो स्वास्थ्यमा भने महिलाहरूको स्वास्थ्यमा फाइदा छ नि त उहाँले गर्दाखेरि सास सुस प्रश्वास रोग लाग्ने थियो आँखा रातो हुने आँखा यस्तो घटिया छ आयातर्फ पनि जोडिरहेको किन भन्दा गोबर ग्यास भएपछि वस्तु पाल्नै पर्छ पशुपालिसके तपाईँ त्यस्तै खालि वस्तु पाल्ने कुरा हुँदैन गाई बालिन्छ डुब्बिने होइन भैँसी बालिन्छ पालिसकेपछि त्यो बजार हाम्रो अब एकदम वातावरण राम्रो भयो हाम्रो ठुलोबाट हामी बस्यौँ हाम्रो एकदम राम्रो भयो जङ्गल जानु पनि परेन जङ्गल जाँदा जङ्गलको जनावरहरूको डर हुन्छ गैडा बाघ भालु हरेक जनावर हुन्छ त्योबाट पनि हामी बस्यौँ त्यो दुःख भएन हामी वस्तु पालेर गोबर ग्यासमा हामी मल पनि भयो हामी वस्तुको दुध दुहेर दूध बेचे दूध को पैसा हम घर खर्चा चलाने पाय बाल बच्चा पढ़ा पायबरस मिला स्वास्थ्य में सुधार आने सामने वन को दागरा है वनला गोरबी बर्ती है कि एक वर्ष हम तीस भारी दावरा चाहिए बायोग अब हम दस बारे कभी कुल पका जागो तो बीस भारी तो हम खपत भ सामुदायिक आवाजसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौं तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुन्छ हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छप्पन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सय तिस फ्याक नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय एक तीस तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो अबस्त अब स्र्पण सबका इंटरनेट ऑनलाइन डॉट कम संसार भरक साथनी साढ़े नमस्कार